नमस्कार अनि शुभ बर्बाद कार्यक्रम शुभ बिहानीमा आज पनि हामी उपस्थित भइसकेका छौँ प्राविधिक साथी रिजनसँगै म ध्रवराज शुभ बिहानी हरेक दिन बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात आउने गर्छ आजको श्रृङ्खलामा पनि हामी जुटिसकेका छौँ हामी शुभ बिहानीमा आजको तिथिमिथि अनि रेडियो अर्पण एक सय उन्नाइस घण्टा यात्रामा के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त्यसै आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ राशिफल मार्फत तपाईँको दिनचर्याका बारेमा जानकारी गराउने गर्छौँ त्यसै गरी तपाईँले नै पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी स्थान दिनेछौँ शुभ बिहानीमा आज पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भएका छौँ कार्यक्रमको प्रारम्भमा आजको तिथिमिति प्रस्तुत गर्न चाहन्छु आज विक्रमसम दुई हजार साल बैशाख 31 गति मंगलवार तदनुसार दुई हजार तेरह मई मैं महीना को एकतीस तारीख वैशाख शुक्लपक्ष चौथी तिथि दिवसों बाह बजे प्रांत पंचमी तिथि आद्रा नक्षत्र दिवसों पांच सैंतीस बजेसम उपरात पुनर्वसु नक्षत्र गृति योग दिवसों बाहर चार बजेसम अप्रान्त उपरान्त अमृत बेला बिहान छ अडचालिसम्म <स्थाँगा> आजको तिथिमिति आजको तिथिमिथि पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ राशिफल मार्फत आजको तपाईँको दिनको बारेमा हामी जानकारी तपाईँको आजको दिनमा मनमा हर्षको समय रहेको देखिन्छ व्यावहारिक कठिनाईको सामना गर्नुपर्ने पनि छ ठुला कामका लागि भने उपयुक्त दिन रहेको देखिँदैन ठुला योजनाका काम गर्न सकिने भने देखिन्छ पुरानै कामलाई निरन्तरता दिँदा राम्रो हुने देखिन्छ केही शुभ संकेत आजको दिन त्यति राम्रो समय रहेको भने देखिँदैन दे आफ्नो विवेकको सही प्रयोग गर्नुभयो भने राम्रो हुने देखिन्छ अरूले कुरा काट्ने बाटो नपाउन यो कुराको विचार गर्नुहोला कटकट राशिको आजको दिनमा काममा तपाईँको जिम्मेवारी थपिने देखिन्छ सरकारबाट पनि उपहार मिल्ने आफ्नै राशिको आजको दिन शुभ समाचार आउने खालको दिन रहेको देखिन्छ नयाँ काम गर्नको लागि उत्साह बढ्ने देखिन्छ भेटघाटमा समय बितेको छैन कन्या राशिले तपाईँको आजको दिन तपाईँको लागि त्यति राम्रो देखिन्न सामान हराउने वा नोक्सान हुन सक्ने खालको दिन रहेको छ बोल्दाखेरि विचार गरेर बोल्नुहोला तुला राशि तुला राशिले तपाईँको आजको दिनमा बानीले तपाईँलाई दुःख दिने देखिन्छ सामाजिक काममा तपाईँको समय बित्ने देखिन्छ केही गर्दा फेरि सोचेर मात्र गर्नुभई राम्रो हुने पनि छ वृश्चा प्रेमका रमाइला कुराकानी हुने देखिन्छ भेटघाट योजना सल्लाह आदिमेल समय बित्नेछ कुनै काम गर्दा विचार गरेर मात्र गर्नुभयो भने बेस हुने देखिन्छ <ड़िक> तपाईँको आजको दिनमा ठुला योजनाको काम गर्न सकिन्न पुरानै कामलाई निरन्तरता दिनुहोला केही शुभ समाचार भने पाउनुहुनेछ तपाईँको आजको दिनमा दिन ठिकै रहेको छ शुभ समाचार आउने कालको दिन देखिन्छ भेटघाटमा समय बित्नेछम्भ राशि तपाईँको आजको दिन काम एकदम मन लगाएर गर्नुहोला आफ्नो कुरामा जिद्धि गर्ने बानी छाड्नु भयो भने एकदम एकदम राम्रो हुने देखिन्छ र अन्त्यमा मिन राशि मेन राशि तपाईँको आजको दिनमा सामान्य देखिन्छ काममा जिम्मेवारी थपिने देखिन्छ सरकारी कामबाट एकदम फाइदा हुने खालको समय पनि छ यदो भए आज तपाईको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी प्रस्तुत गरी तपाईले शुभ कार्य गरिदिनुहुन्छ सुरु सकनु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले आँक्नुभएका र सुरु गर्नुभएको त्यो कारणले सफलता हात पार्नेछ हामी पनि त्यही कामना गर्छौँ तपाईँ सामुदायिक रेडियो रेडियो अर्फ एक सय चार थप्लो पाँच मेगार्सको आकाशीय हुनुहुन्छ र यति बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानीमा विभिन्न जानकारीहरू प्रस्तुत गरिराखेका छौँ अब भने हामी प्रस्तुत गर्दैछौँ रेडियो फुन एक सय चार थब्लो पाँच मेघाजको आज मङ्गलबारी श्रृङ्खलामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ यति बेला शुभ बिहानीमा हुनुहुन्छ र शुभ बिहानी बस्द तपाईँले विभिन्न स्वदेश गानाहरू सुन्न सक्नुहुन्छ आठ बजेसम्म आठ बजेको समय रहनेछ ट्राफिक खबरको त्यसपछिको समय रहनेछ हाउसफुल कमेडी सो र नौ बजे नेपालवाणी समाचार सु सुनिसके पश्चात लोकझङ्कारमा सहकर्मी सूर्य ढकालले साथ दिन आउनुहुनेछ सा। दस बजेको समय रहनेछ अर्पण समाचारको रेडियो अर्पण एक सय चार थप्लो पाँच समय एघारबाट प्रसारण हुने सम्पूर्ण समाचारलाई निपणी स्थित होटल स्टार होटल स्टार ब्यान्क्युटले प्रायोजन गरेको छ त्यसपछिको समय रहनेछ नेपाली फिल्मी गीत सङ्गीतबाट मनोरञ्जन लिने एघार बजेसम्म एघार बजेको समय रहनेछ अर्पण खबरको भने लगत्तै जस्ट फर इन्जोय सुन हुनेछ सहकर्मी सा सा प्रतीक्षाको साथमा बाह्र बजेको समय रहनेछ नेपालबाडी समाचार भने त्यसपछि तपाईँले नन इस्ट अफ बलिउड सुन्न सक्नुहुन्छ पुराना गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुन्छ एक बजेको समय रहनेछ अर्पण खबरको भने अर्पण खबर पछिको समय रहनेछ अफलाइन चोइस दुई बजीसम्म दुई बजेको समय रहनेछ अर्पण समाचारको त्यसपछि अर्पण समर्पणमा सहकर्मी सूर्यले साथ दिन आउनुहुनेछ तिन बजेको समय रहनेछ नेपालबाडी समाचार भने त्यसपछिको समय पप जोनको चार बजेको समय रहनेछ अर्पण खबर भने त्यस लगत्तै रोजाइमा लोक भाका सहकर्मी प्रतीक्षाको साथमा सुन्नुहुनेछ 5 सा। बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विदेशका ताजा अनि ताता समाचार हामी प्रस्तुत गर्ने गर्छौँ साढे बजेको समय रहनेछ देश विदेश सहकर्मी रवि भट्टले साथ दिनुहुनेछ तपाईँलाई भने साँझ छ बजेको समय रहनेछ नेपाली समाचारको त्यस अर्पण स्थानीय समाचारको पालो रहनेछ स्थानीय स्तरमा भए गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ भने 7 बजेको समय रहनेछ अर्पण शुभ सहकर्मी सूर्य ढकालले साथ दिन आउनुहुनेछ साईराम शा, फनी आजको अर्पण शुभ प्रायोजन गरेको हो बेलुकी साढे बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय रहनेछ नेपाली समाचार भने त्यसपछिको समय रहनेछ बिबिसी लन्डनको नेपाली सेवा सेवा नौ बजीदेखि दस बजीसम्म तपाईँले श्रुति सम्बेक अच्युत घिमिरेको साथमा सुन्नुहुनेछ सा, त्यसपछि दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार नेपाल एफको समाचार लगतै खुल्दोली डट कम तपाईँले सुन्नुहुनेछ राति एघार बजीसम्म राति एघार बजे हाम्रो 19 घन्टे यात्रा समाप्त हुनेछ र हामी भोलि बिहान बजे बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे मंगल धुनका साथमा हामी फेरि पनि चौ उन्नाइस यात्रामा उपस्थित हुनेछौँ र भोलि बिहान चार बजेदेखि साँढे पाँच बजीसम्म नृत्य शास्त्र प्रवचनमाला तपाईँले सुन्नुहुनेछ साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडीको भने छ बजेको समय रहनेछ सिआइएनको सा, साझा खबर लगत्तै बाणी बस ऋषि धमलाको साथमा सुन्नुहुनेछ सा। भोलि बिहान सात बजे अर्पण स्थानीय समाचारपछि शुभबिहानीमा हाम्रो भेट फेरि पनि हुनेछ तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ रेडियो अर्फण एक सय चार तब्लो पाँच मेघाटसँग इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभरेकै साथ यो कार्यक्रम सुनिरहनु भएको छ र शुभ बिहानीमा अबको जानकारी रहनेछ आज तपाईँको ज जसको जन्मदिन परेको छ सर्वप्रथम त सम्पूर्णलाई जन्मदिनको शुभकामना र तपाईँले पनि आफ्ना इष्टमित्र साथीभाइ बन्धु लागि शुभकामना सन्देश व्यतीत गर्न चाहनुहुन्छ शुभकामना सन्देश दिन चाहनुहुन्छ भने रेडियो अर्पण एक सय चा चार थुप्रो पाँच मेघार्सको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपराह्न चार बजेदेखि साँझ पाँच बजेसम्मको समयमा टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका ती शुभकामना सन्देशका पत्रहरूलाई हामी शुभ बिहानीमा यो आग्रहसँगै आजको लागि भने कार्यक्रम शुभ बिहानीको निर्धारित समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा रहेर साथ दिनुभयो साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु आज तपाईँको दिन शुभ बितोस् नमस्कार हजुर